नमस्कार दर्शक तथा श्रोता वृन्दहरू स्वागत छ तपाईँलाई नेपाली कथाको छ भिडियोमा आज भने मैले साहित्यकार रिता ठकुरी दिदीले लेख्नु भएको उपन्यास काका कुलको तिर्खा लिएर आएको छु आज यसको पहिलो भाग हुनेछ उहाँले मलाई सिलगड़ीबाट मेल गर्नु भएको थियो उपन्यास वाचनको लागि उहाँ हाल अल्सरको ट्रिटमेन्टको लागि सिलगुडीमा आएर बसेको पनि जानकारी दिनुभएको थियो तपाईँको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु लागौ उपन्यास काकाकुलको तीर्खाको पहिलो भाग तर्फ। मुर्चुङ्गा खोला दुई गाउँहरू माझमा खलल घट्दै बग्ने एउटा खोला छ मुर्चुङ्गा हिउँदका दिनहरूमा सानै लाग्ने भए तापनि साउने झरीमा त यसले पनि विकराल रूप धारण गर्छ खोला वरिपरि दुई गाउँहरू बसेका छन् छिमेकी भएर एक अर्कालाई हेर्दै खोलाको दुबै पाखामा जंगलहरू छन् हिउँदका सुख दिनहरूमा स्कूल कलेजको छुट्टी भएपछि खाँस दाउरा गर्नेहरूको चहल पहलले जंगलको सुनसान वातावरणमा रौनकता थपिदिन्छ कोही मीठा मिठा, -मिठा नेपाली र हिन्दी गीतहरू गाउने कोही सुशेलीमा गीत सुसिल्ने कोही बातचितमा दिनहरू बिताउने यस्तै यस्तै युवा युवतीहरूले जंगलको यस सुनसान वातावरणलाई रौनक बनाउँछन् वर्षभरि नै यस जंगलमा खास काटेर जीवन धान्दै गरेकी प्रभा पनि यस रौनकताको साथ पाएर धेरै नै खुशी देखिन्छे प्रभाको खुशीको कारण के हो अहिले यो रहस्य नै भएको छ आठौं श्रेणीमा पढ्दा पढ्दै घरको कमजोर आर्थिक अवस्थाले गर्दा प्रभाले स्कूलको पढ़ाई रोक्न पर्यो दुईजनाकी दिदी प्रभाले आफू पढेर बहिनीलाई अशिक्षित बनाउन चाहिन यसैले उसले आफ्ना खाता किताबहरू एकातिर थन्काएर डोको नाम्लो हँसिया सम्हाल्दै जीवनको नयाँ अध्याय शुरू गरेकी थिए भर्खरै अठार उन्नाइस टेकेकी प्रभाले दिनमा यही जंगलबाट चार चार भारी घाँस काटेर तीन माउ गाई पाल्नुपर्छ दूध बेचेको पैसाले घर चलाउनुपर्छ जे होस् यस्तै भोकेशनल एजुकेशन पाइरहेकी छ प्रभाले यस जंगलबाट जहाँ एकातिर छुट्टी बिताउने विधार्थीहरूका निम्ति यो जंगलमा स्वेच्छाले खास दाउरा गर्ने एउटा मनोरञ्जनात्मक खेल भएको छ भने अर्कोतिर विचारी प्रभावका कलिला खुट्टाहरू बाध्यतावश काँधमा डोको नामलो हसिया, भारी काठ अनि हरियो पोलिथिन बोकेर जंगलका पगण्डीहरू पछ्याउन बाध्य बनेका छन् अहिले त मौसम सुखा भएको कारणले हरियो पोलिथिनको ओडनीले फुर्सद पाए पनि पहिलो हाफ घम्बुटले प्रभावको साथ छोडेको छैन यसले ढुङ्गाहरूको ठेस र काँडाहरूको खोर्साईबाट जोगाइराखेको छ प्रभाका ती अभागी पाइतालाहरूलाई तर कति दिन प्रभाका यी कलिला पाइतालाहरूले यो जंगलको डढेलो पक पग डण्डीहरू पछ्याइरहन सक्छन् र कसैलाई थाहा छैन दैवनै जानुन् कलेजको छुट्टी भएपछि प्रवेश पनि यो जंगलमा डोको बोकेर घाँस काट्न आएको देख्दा प्रभा पनि मनभित्रै खुशी हुन्छे आखिर जतिसुकै पढे पनि डोको र हँसिया सम्हाल्नै पर्ने बाध्यता देखेर अल्पशिक्षित प्रभा चित्त बजाउँछे फेरि प्रवेशको सुमधुर आवाजमा स्वर्गीय नारायण गोपालले गाएको गीत तिमीलाई मके फूल भनौ कि जुन भनु उपमा धेरै मके दिउ तिमीलाई मन मायालु भनु गुन्जिदा प्रभाको कलिलो वैशालु मनभित्र अनासै मायाका छालहरू उल्लिन्छन् प्रवेशको गीत प्रभाको मनभित्र प्रभाका साथ प्रवेशिन्छ प्रभाले सुटुक्कै प्रवेशलाई मन पराउन थालेकी दिनभरिमा प्रभाले तीन चार भारी घाँस कार्टुजेल प्रवेश गाउन छोडेर घर पुगिसकेको भए तापनि प्रभाका मनमस्तिष्कमा यही गीतको प्रतिध्वनि गुन्जिरहेको हुन्छ यही गीतको शब्द संगीतले प्रभाका पाखुरीमा हँसिया चलाउने शक्ति प्रदान गरिरहेको छ प्रभाले पहिलो र दोस्रो भारी कार्टुन्जेल जंगलमा घाँस दौरा गर्नेहरूको चहल सुनिन्छ त्यसपछि जंगल प्राय शून्य हुन्छ प्रभाको हसिया बजेको आवाज बाहेक चराचुरुङ्गी र वन्य प्राणीहरू मात्र गाउँछन् सुशेल्छन् आफ्नै भाका र भाषाहरूमा तिमीलाई मकै भनु, फूल भनु कि जुन भनु उपमा धेरै मकै दिउ तिमीलाई मनकी मायालो भनौ प्रवेशले जंगलमा गुन्जाएका गीतका यी शब्दहरूको प्रतिध्वनिले प्रभाको निश्चल पवित्र हृदयलाई तरंगित पारिरहन्छ प्रभालाई एउटा स्वर्णिम सपनामा लोभ्याउँदै प्रवेशको सुमधुर आवाजहरू गुन्जिएका एक हिउँद सकिन्छ फेरि स्कूलका घण्टीहरू बच्छन् कलेजका गेटहरू खोलिन्छन् गाउँको खोला आफ्नै मस्तीमा सुसाइरहेछ अब यो जंगलमा नियमित रूपले कोही आउँछन् र जान्छन् भने त्यही अभागी प्रभा र एक दुईजना खसियाहरू चराचुरूगीहरू अनि वन प्राणी बाहेक अरू विरलै आउँछन् अनि जान्छन् गाउँको मुर्चुङ्गा खोला आज पनि बगेकै छ आफ्नो नियमिततालाई यथावत राख्दै मुर्चुङ्गाको बगाई जस्तै छ मुर्चुङ्गाको बगाई जस्तै छ प्रभाको जीवन खोला जस्तै निरन्तर नियमित पहिला गम्बुटका पच्चापहरू जंगलका पगडीहरूले सहेकै छ यो निर्जीव पगडण्डीहरू झैं भएको छ प्रभाको जीवन पनि पानीले भिजेका सुनपाटको चिसो नाम्लोले पोकाएको घाँसको पानी, पो पानी तपकधो गरौं भारी सहन गर्नका निम्ति प्रभाको कलिलो थाप्लो पनि अव्यस्त भइसकेको छ चर्के घाम धर्के पानी आदी, हुरी, प्रभालाई हुई प्रभाई रोक्न सकते डोको हसिया, भारी हरियो, हरिओ पोलिथिन को ओड्ने जुगा का निम्त था नून बांधि पो को पहले गमबुट गुलाबी तर घमैल भईस कुर्ता शुल्क्क पड़े नाक गुलाबी ओठ मजौला उचाई ये प्रभा को वर्णन गाय गोठ जंगल फेरी जंगल गाय गोठ आरोह अवरोह में प्रभा सरगम बजने ग अब बिस्तारे बिस्तारे बर्खाझरी हटे दस को टीका थाप्ने दिन आईपुगने रमाइला चाड़बाड़ पी फेरी हिउ का रमाइला दिन प्रवेश को सुमधुर आवाज में गुंजी तिमी मके भनु फूल किऊ तिमी मन की गीत प्रभा का रात प दुख पिछोट पिलन स्कूल कलेज को हिद को छुट्टी भाई यो सुनसांग जंगल फेरी एक पलट बोरी उठ तिमी फूल भनु कि मकई देख मन की के भनौ फुल भनौँ कि जोन भनौ उपमा धेरै मकेद तिमीलाई मन कि मायालु भनौँ प्रवेशको सुमधुर आवाजले युगित गीत गुन्ज्दा विचरी प्रभाको पदझट जस्तो जीवनमा अन्यासे वसन्तोका आगमन हुन्छ मृग नयनी प्रभाका चञ्चलाखाहरू छट पटाउँछन् मोटुका धडकनहरू पढेर जान्छ प्रभाको शरीरमा स्वतस्फूर्ति आउँछ मानव उनी वृन्दावनमा छिन् कृष्ण को मधुर वंशी ध्वनी राधा आतुरी प्रवेश भेट बात कर आतुर मन प्रभा का पाइला घास काट् काट्ते प्रवेश भय तीर स्वत बढ़् भारी पुगे बवेश प्रश्न प्रभा चस्कृत छाजू दीप्रे हाथ ने घास मुठा अट्ठ्याय दाइने हाथ हसी सत प्रभा लजाऊ उत्तर दिखे अवेश प्रश्न करी भ भए नि अब त दुई महिनासम्म यही जंगलमै टाइम पास हुने भयो घाँस दाउरा दाउरा घाँस काट्दै अब त हाम्रो भेटघाट पनि दिन हुने भयो भाई। बहिनीको नाम चाहिँ के हो प्रवेशले प्रभालाई प्रश्न गर्यो प्रभा केही लजाउँदै प्रभाले उत्तर दिन्छे आहा कति सुन्दर नाम प्रभा के तपाईँलाई आफ्नो नामको अर्थ थाहा छ भनेर प्रवेशले अर्को प्रश्न तिर्सायो थाहा छैन प्रभाले छोटो उत्तर दिए प्रभाको अर्थ हो उज्यालो प्रभाले लजाउँदै तपाईँको नाम प्रवेश मेरो नाम हो अर्थ पनि बताइदिन्छु है प्रवेश भनेको आगमन अथवा भित्र पस्नु प्रति उत्तरमा प्रभामुसुक्क हाँसी मात्र बहिनीले दिनमा कति भारी घाँस काट्नुपर्छ मैले त दिनभरिमा तीन चार डोको घाँस काटनुपर्छ तीन माउ गाईलाई घाँस पुर्याउनुपर्छ ए हो र तीनपल्ट प्रवेश छक्क पर्छ किन बहिनीलाई सघाउने घरमा कोही छैनन् घरको कामधन्दामा बहिनीहरूले सघाउँछन् बाबाको मृत्यु भएपछि गाईकोठको जिम्मेवारी मेरो काठमा आएको छ मेरा दुई बहिनीहरू स्कूल पढ्दैछन् उनीहरूको पढाइमा डिस्टर्ब गर्नु भएन बहिनीहरूले त हामी पनि गोठका कामहरू सघाइदिन्छौ दि भन्छन् तर मेरो मन मान्दैन बहिनीहरूलाई यो दुखिया काममा जोताएर म उनीहरूको भविष्य बिगार्न चाहन्न आहा कति उच्च विचार बहिनीको प्रभाको विचारलाई प्रशंसा गर्दै प्रवेशले भन्यो के कन राजू आपू तो पढ़ना पाईन बहनी चाहे कति पढ़् भवेश सोदो क्लास एट प्रभाले छोटो उत्तर दी प्रवेश नाइन टेन दुई वर्ष मेो प्रवेश को प्रश्न पूरा न भई प्रभा के उत्तर दीन बाबा को अचानक भृत्युले मेरे पढ़ाई में ब्रेक लगो इस अब दुई बहनी चाह पढ़ने इच्छा छे समय कोशिश करने प्रवेश फेरी प्रभाला भन्या तपाय बारे में मैं अज धे जान मनला प्रवेश दाजू मेरे दुखी जीवन बारे जानेर के आपू त दुखी भाई मेरे जीवन को कथ सुना दुखी पार्न चाहन्न बस अब मेरे बारे में धर नोधीदिन्स अब त मिल भईसको यह घास को भारी गोठ में पुरैर फेरी यही जंगल बाद दुई भारी घास बटल्पर्च दादा घास खान पाएन रात भरी गोठ में गाई कराउन फेरी रात उठे टुक्कीाली गोठ में गए गाई ढूंढ में इति नगरे कहाँ सञ्चले सुत्न पाइन्छ प्रभावको यस्तो जीवनचर्या सुनेपछि प्रवेशको मनमा प्रभाप्रति माया पलायो एउटी अठार उन्नाइस वर्षको केटीले दिनमा तीन चार भारी घाँस काटेर दुध बिक्री गरेको पैसाले जीवनयापन गरिरहेकी छे साथै बहिनीहरूलाई पनि स्कूल पढ़ाइरहेकी छ इष्टमित्र मर महाजन सबै टारिरहेकी छ यो कस्तो साहस हो वा व्यवस्था प्रवेशलाई प्रभावको बारेमा अरू धेरै जान्ने जिज्ञासा जाग्यो हुन्छ बहिनी म तिमीलाई धेरै प्रश्नहरू सोधेर अरू दुःख दिन चाहन्न यो दाउराको भारी घर पुर्याएर फेरि दाउरा लिन आउँछु हामी फेरि भेटौँला अनि बात गरौं प्रभा खुशी हुँदै छाट डोरीले घाँसको भारी कस्तै सम्झन्छे अब कलेज नलागुन् झेल त मेरो पनि साथी हुने भयो कति कति दिनहरूमा म एक्लै एक्लै यस सुनसान जंगलमा छटपटिरहे अब त केही समयका लागि भए तापनि भगवानले मेरा निम्ति पनि साथी पठाइदिनु भयो सर्वव्यापी सर्वसाक्षी ईश्वरको विश्वास छ प्रभालाई दुबैले आआफ्ना भारी बोकेर फेरि भेटिने आशामा दुई विपरीत दिशा लिए प्रवेशले दाउराको भारी घर पुर्याउने बित्तिकै हतार हतार चिया खाजा खाएर एउटा हँसिया र खुकुरी ढोकामा हालेर फेरि जंगलतिर जान लागेको देखेर मुमाले भनिन् प्रवेश अब फेरि नजानु ना है नानी घरमा दाउराको दुःख छैन मुमाज्यूलाई यसो दिउँसो सगाउँ भनेको नि म फेरि एकपल्ट जंगल जानु पर्यो हुन्छ नानी त्यसो भए जान त तर तेरो बुबाले चाल पाउनु भयो भने चाहिँ मलाई कराउनुहुन्छ प्रवेशले किन जंगल पठाएको भनेर ए हुन्छ त म गएँ मुमा एक भारी दाउरा ल्याइहाल्नु पर्यो यति भनेर प्रवेशले जंगल जान पगडण्डी पच्याउन थाल्यो लमक लमक गई अग्लू गहू गोरो खदीलो शरीर बागोकेश भारस एक जंगल पुगो जंगल पुगे प्रवेश प्रभा आईप्रग्न अगि नई उसका निम्ति घास काटीदालियो खुकुरी दाऊरा टोकर एक भारी बनाऊसम प्रभाव देख नपाउं प्रवेश सपेरा को धुन गुंजाउन थालियो तिमीलाई मखी भनौ फूल भनौ कि जुन भनौ उपमा धेरै मकै दिउ तिमीलाई मन कि मायालु भनौ प्रभा नआउने छाँट देखेर प्रभा नआउने रहेछ भनेर प्रवेशले डोकोमा भरिएको दाउराको भारी उठाउन मात्रै लागेको थियो प्रवेश दाजु जानु लाग्नु भएको प्रभाको आवाजले प्रवेश झस्कियो किन प्रभा यति ढिलो गरे म त हिँड्न लागेको थिएँ ए हो र प्रवेश दाजु आज त म पुरै नै ढिलो भए नि हिँड्न लाग्दा घरमा गाई लाने मान्छेहरू आइपुगेछन् अस्ति नै गाईको दाम काम मिलाएर बहिना पनि दिएको थियो आज गाई लाने गोठबाट गाई फुकाल्दा निकाल्दा उनीहरूलाई चिया खाजा बनाएर दिदा बात गर्दा त पुरै ठुलो भयो प्रभा मैले तिम्रा निम्ति दुई भारी घाँस काटिदिएको छु ऊ हेर त प्रभा खुसी हुँदै अपुई हो रहेछ धन्यवाद प्रवेश दाजु तपाईँले मेरो निम्ति किन यति धेरै दुःख गर्नुभएको प्रभा तिमी फेरि अर्कोपल्ट पनि घाँस काट्न आउनुपर्छ भन्ने कुरा सुनेर तिम्रो माया लागेर मैले छिटो छिटो घाँस काटिदिएको हो अब समय पनि निकै नै भितेर गइसक्यो ल अब डोकोमा घाँस हाल धेरै धेरै धन्यवाद प्रवेश दाजु भन्दै प्रभा कुनै आज्ञाकारी छात्रा जस्तै काटिएका घाँसहरू डोकोमा खाप्न थाल्छे छाँटो डोरीले भारी कसिलो गरेर बाँधेपछि भारीको टुप्पोबाट भारी नपल्टियोस् भनेर टुप्पो तिखारिएको भारी काठ हँसियालाई डोको काम्रोमा खुसारेपछि प्रभाले थाप्लोमा नाम्न लगाई भारी उठाउँछे प्रभाका पहेला हाफ कम्बुटहरूका पच्चापहरू एक थुमको परसम्म सुनिन्छन् थुमको पर, पर प्रभा पनि पहिलो हाफ कम्बुटका पच्चापसँगै प्रवेशको नजरबाट अदृश्य बन्छे केवल मुर्चुङ्गा खोलाको स्वा स्वा स्वाजले मात्र प्रवेशलाई गिजाइरहन्छ फेरि यो जंगल शून्य हुन्छ प्रवेशले निरन्तर गतिशील सानो मुर्चुंगा खोलालाई हेरिरहेछ हिउँदका सुखा दिनहरूमा सेता फिंचहरू छर्दै यो खोला बगिरहेछ बगिरहेछ प्रभाको यो घसिया जीवन पनि मुर्चुङ्गाको जस्तै लाग्छ प्रवेशलाई निरन्तर गतिशील अनि विरामहीन ढुंगाहरूसँग ठोक्किँदै सेता फिंचहरू कतै फैलिएर निकास नपाउँदा कतै झमेर पनि मुर्चुङ्गा बहिरहेछ पहिरहेछ एउटा मिठो सम्झनाको अबोला साक्षी भनेर प्रवेश विचारी प्रभाको दुर्भाग्यलाई सम्झन्छ खाता किताबहरू बोकेर स्कूल जानुपर्ने बेलामा प्रभाले घाँस काटेर आफ्नो जिन्दगी बिताउनु बाध्यता छ प्रभालाई पनि आफ्ना साथीसँग हाँस्दै खेल्दै झिस्किँदै इत्रिँदै स्कूल जान मनलाग्दो हो उसलाई पनि सुकिला लुगाहरू लगाएर अनुहारमा मेकअप गरेर साथीहरूसँग बजार घुम्न जान मनलाग्दो हो तर यी प्रभाको भाग्यमा भावीले लेखिदिएकै रहेनछ अहिले प्रवेशदै यस्तै कुराहरू सोचिरहेको छ ए प्रवेश दाजु तपाईँ घर जानु जानुभएको छैन प्रभाको आवाजले प्रवेश ससङ्ग भयो प्रभा तिमी त छिटो आइपुगेछौ त हजुर घाँस काट्न नपरेकोले गर्दा भारी खसेर मात्र लानु थियो नि आज भारी बोकेर जाँदा पनि त्यति थाकेन प्रभा खुसी हुँदै भन्छे प्रवेश दाजु मैले गर्दा तपाईँलाई दुःख भयो नि के दुःख र भयो तिमीलाई सधैँ सधैँ सहयोग गर्न सकु तिमीलाई दुःखहरू बाँट्न सकु मेरो यस्तै चाहना छ चा। फेरि भोलि पनि भेटौँला यसरी सधैँ सधैँ हाम्रो भेटघाट भएको कुरा कसैले चाल पायो भने चाल पाएर पनि के हुन्छ हामीले कुनै अनैतिक काम त गरेका छैनौ नै मानिसहरूले त के भन्छन् के भन्दैनन् तर हामीले केवल ईश्वरसँग मात्र डर मान्नुपर्छ त्यसो त भन्नुहुन्छ नि तर तपाईको मुमा बुबाले मेरा लागि यसरी घाँस काटिदिएको चाल पाउनु भयो भने हाम्रो भेटघाट नै बन्द हुन्छ त्यस्तो गरीब अनपटकी छोरीसँग हेमखेम नबड़ा है भन्नुभयो भने तपाईको जंगल आउने बाटै बन्द हुनेछ होइन प्रभा मैले घाँस काटिदिएको कसले देख्छ र कसले पनि भन्दैन होला तिमी त्यसै डरा के भनेर प्रवेशले भन्यो यस्तै कुराहरू त झनछिटो चाल पाउँछन् मानिसहरूले मलाई त साह्रै डर लाग्छ प्रवेश दाजु न तिमी पनि अब घाँसको भारी हालेर घर जाउ म पनि दाउराको भारी बोकेर घरतिर लाग्छु भोलि फेरि हाम्रो भेट त भइहाल्छ नि दुवैले आफ्ना भारी बोकेर एक अर्कासँग श्रोता वृन्दहरू साहित्यकार रिता ठकुरीज्यूले लेख्नु भएको उपन्यास काकाकूलको तिर्खाको पहिलो भाग आजको लागि सकिएको छ तपाईलाई के कस्तो लाग्यो कृपया कमेन्ट गर्न नबिर्सिनुहोला भन्दै आजको भिडियोबाट म कथावाचक जमिन पनि विदा दिनुहोस् नमस्कार